एस अर्पण खबर को साथ में एटिच्यूड मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदीकन पांच विषय में मात्र एसएलसी प्लस टू गर्न पाइने साथे इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई हुने एटिच्यूड मल्टीलर्निंग एकाडेमी खैरहनी चार पर्षा हिमालयन बैंक माथि अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार ै कमबाट के सारहनु भएको दिउँसेता नेपाली कंग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री श्री बहादुर देव छ दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ नयाँ दिल्ली जानु अघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले आफ्नो भ्रमण दुई देशको हितमा नेपालको राजनैतिक अवस्था आगामी संविधान सभा चुनाव लगायतका विषयमा आफूले भारतीय नेता देउवाले सुरक्षा र नदीलाना कुराकानी हुने जानकारी दिनुभएको छ दिल्ली भ्रमणका क्रममा देउवाले भारतीय प्रधानमन्त्री मनमोहन सिंह विदेश मन्त्री सलमान खुर्सेद लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ देउवासँगै कंग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि र पत्नी आरज राणा भर्म टोलीमा हुनुहुन्छ भी भी को को निर्वाचन ऐनका विवादित विषयमा सहमति खोज्न उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दैछ नयाँ वाणेश्वरमा रहेको समितिको कार्यालयमा बस्ने बैठकमा निर्वाचन ऐनका लागि आयोगले सिफारिश गरेको थ्रेस्ट होल उम्मेद्वारको योग्यता र उम्मेद्वार बन्नु अघि सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरणको प्रावधानका विषयमा छलफल हुनेछ दलहरूबीच पुरानै कानून अनुसार निर्वाचन गराउने विषयमा सहमति नजिक रहेको नेताहरूले बताएका छन् पक्ष रहेको विवाद पनि अन्त्य हुने पनि बिना थियो बजे सा... एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ महाधिवेशनको कार्यनीतिको कार्य योजना र केन्द्रीय सदस्यहरूको कार्य विभाषणमा शनिबार पदाधिकारी बैठकले तय गरेका छन् विषयमा पनि छलफल हुनेछ गुटगत विवादका कारण लामो समयदेखि एमावीले पदाधिकारी चयन गर्न सकेको छैन पार्टीको सचिव र कोषाध्यक्ष समिति बैठक गत माघमा सम्पन्न हेटौडा महाधिवेशनबाट पारित दस्तावेजलाई समेत विभिन्न क्षेत्रबाट आएका सुझाव पारित गर्नेछ माओवादीले केन्द्रीय समिति विस्तार गरी एक सय एकाउन्न सहित दुई सय उना निर्णय समेत गर्नेछ केन्द्रीय समितिमा महिलाहरूको प्रतिनिधित्व हाललाई तेइस गर्ने पदाधिकारी बीच सहमति भएको उहाँले जानकारी दिनुभएको छ केन्द्रीय समितिले रिक्त सचिव र कोषाध्यक्षका साथै केन्द्रीय समितिको एक तिहाई पोलिट ब्युरो एक तिहाई स्थायी समिति छ यी माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित उत्पादन निर्माण र व्यवस्थापन विभागले आफ्नो प्रतिवेदन आज प्रेस गर्ने प्रवक्ता सापकोटाले जानकारी दिनुभएको छ बैठकमा मोहन वैद्य माओवादीसँगको पार्टी एकताका विषयमा पनि छलफल हुनेछ नेकपा माओवादीले नेपाल र भारतका गृह सचिव बीच भएको अठाइस बुधेसप्रति गम्भीर ध्यान आचरण भएको जनाएको छ आज एक विज्ञप्ति जारी गर्दै नेकपा माओवादीले नेपालको आधुनिक प्रहरी प्रतिष्ठान पनौतीमा निर्माण गरी सञ्चालन गर्न भारतलाई दिने र अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई पनि आधुनिकरण गर्ने भन्नेमा भन्नेमा नाममा भारतलाई दिने सहमतिप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ अध्यक्ष बैद्यधार अस्तान्तर विज्ञप्तिमा भनिएको छ यस प्रकारका निर्णयहरू राष्ट्रिय स्वाधीनताका दृष्टिकोणले अत्यन्त घातक रहेका छन् त्यसैले गोप्य निर्णयहरू जहिले जोहि... जहिलेसुकै सहमति गरिएको भए पनि राष्ट्रिय हित विपरीतका निर्णयलाई तत्काल खारेज गर्नुपर्ने यस्तै राष्ट्रिय सुरक्षा संवेदनशीलतासँग जोडिएका राज्यका निकायको निर्माण सुधार आधुनिकीकरण र सञ्जाल सञ्चालन लगायतका सबै काम नेपाल सरकार स्वयंले गर्नुपर्ने पुलचोकमा रहेको मन्त्री क्वाटरमा विद्युतको लाइन काटेका छन् आइतबार बिहानबाट कर्मचारीले विरोध स्वरूप लाइन काटेका हुन् उनीहरूले क्षमता बढाउन दिएको स्वीकृतिको विरोधमा मन्त्री निवासमा धरना दिने पनि दिएका छन् उनीहरूले टेकुस्थित लाइन काटेका हुन मेगावाट टबाट नब्बे भएको विद्यालयका शिक्षमा लाग्न नपाउने नियमलाई सरकारले कड़ा शिक्षा कार्यमा परिपत्र भइसकेकाले अनुगमन सुरु हुने शिक्षा विभागका निर्देशक टेकनारायण पौडेलले जानकारी दिनुभएको छ शिक्षकले शिक्षण पेसा बाहेक अरू व्यापार व्यवसायमा लाग्न नपाउने गरी सरकारले नयाँ व्यवस्था गरेको हो अरु पेशमा काम गर्न विभागीय स्वीकृति लिनुपर्ने थरी शिक्षक उपभोक्ता समिति बचत तथा ऋण सहकारी संस्था गैर संस्था व्यापार तथा निर्माण व्यवसायमा लागेकाले यो प्रविधि निरुत्साहित गर्ने लागि पांडे नया निम शिक्षक अर्क विद्यालय को व्यवस्थापन समिति में बस्ना प्रतिबंध लगातार अरुण व्यापार व्यवसाय में लगे शिक्षक छोड़ने निर्देशन दिनेर, पची फेला पड़ी कार्यकारी राजनीतिक दल को सदस्यता लगाई सकता जल तथा मौसम पूर्वानुमान महाशाखाले एक दुई दिनमै मनसुन सुरु भएको घोषणा गर्ने भएको छ मनसुनको सङ्केत देखिन थालेकाले छिट्टी घोषणा गर्ने तयारी भएको महाशाखाका मौसम विशान्ति कणेले जानकारी दिनुभएको छ उहाँका अनुसार यो वर्ष समयमै मनसुन सुरु हुने सङ्केत देखिएको छ नेपालमा सामान्यत जुन दसदेखि मनसुन सुरु हुन्छ मनसुनको लागि न्यूनतम चापे क्षेत्र पूर्ण रूपमा विकास हुनुपर्ने हावा दक्षिण पूर्वी दिशामा बहनुपर्ने जलवायुको वहाव बढ्नुपर्ने र पश्चिमी वायुको प्रभाव पूर्ण रूपमा हट्नुपर्ने हुन्छ गत वर्ष छ दिन ढिलो गरी मनसुन सुरु भएको थियो यो वर्ष मनसुन पूर्वकीय अवस्थामा भारी वर्षा भएको छ गण्डक क्षेत्रमा हाल भइरहेको निर्माण कार्यलाई नेपाल र भारतीय प्राविधिक टोलीबीच अझै तीव्र रूपमा अगाडि बढाउने सहमति भएको छ क्षेत्रमा नेपाल बेनिफिट स्किम अन्तर्गत सञ्चालित निर्माण कार्यमा नेपाल र भारतीय प्राविधिक टोलीको संयुक्त रूपमा अनुगमन पश्चात यस्तो सहमति भएको हो दुवै देशका प्राविधिक टोलीले हाल क्षेत्रमा भएको कामको मूल्याङ्कन गरी कामलाई प्रभावकारी रूपमा अघि बढाउने सहमति भएको पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख प्रचण्डदेव विष्टले जानकारी दिनुभएको छ हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य तोलोमा आठ सय घटेर कारोबार भएको छ नेपाल सुनसाद व्यवसाय महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार सात सय रुपियाँ तोकेको छ शुक्रबार छापावाला सुन बान्न हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो आइतबार तेजाबिस सुनको मूल्य पनि तोलोमा आठ सय रुपियाँ घटेर तोलाको एकाउन्न हजार कारोबार भएको छ शुक्रबार तेचाबिस सुन तोलाको बाहन्न हजार कारोबार भएको थियो त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलमा घटेर कारोबार भइरहेको छ महासंघका अनुसार आइतबार चाँदी तोलाको आठ सय चौन्न रुपियाँमा कारोबार भइरहेको छ शुक्रबार चाँदी आठ सय कारोबार भएको थियो उत्तर कोरिया र दक्षिण कोरियाले दुई वर्षपछि आपसी विवादको विषयमा छलफल सुरु गरेका छन् दुई देशको सीमामा रहेको पानमुज इलाकामा सरकार स्तरीय वार्ता सुरु भएको बिबिसीले उल्लेख गरेको छलफलको क्रममा विशेष त दुई देश देशको संयुक्त औद्योगिक क्षेत्र केसिंग सञ्चालनका विषयमा कुरा हुने उल्लेख गरेको छ गत बिहिबार संयुक्त औद्योगिक क्षेत्रको विषयमा वार्ता गर्न उत्तर कोरिया र दक्षिण कोरिया तयार भएका थिए सहमति भएमा दुई देशबीच अवरुद्ध हटलाइन सेवा पनि पुनः सुरु गर्ने उत्तर कोरियाले सङ्केत गरेको छ रा गोर्खा कप फुटबल अन्तर्गत क्वार्टर फाइनलको तेस्रो खेलमा थ्री स्टार क्लब र बोयज युनियन क्लब भिड्ने भएका छन् समूह बीको विजेता थ्री स्टार र समूह डीको उपविजेता बोयज युनियन बेसको खेल दिउँसो साढे बजे दशरथ रङ्गशालामा हुनेछ समूह चरणका तीनवटै खेल जितको थ्री स्टारले देशभक्त क्लबलाई छ शून्य आरसिटीलाई पाँच एकले तथा सशस्त्र प्रहरीको एफइएफ क्लबलाई दुई एकले हराएको थियो तुलनात्मक रूपमा कमजोर मानिएको बोइज युनियनले एक खेलमा जित एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो समूह चरणमा बोइज युनियन जाउला युथ क्लबलाई तिन दुईले हराएको थियो हिमालयन शेर्पासँग दुई शून्यले पराजित भएको बोइज युनियन आरसिटीसँग गोल्ड बराबरी खेलेको थियो आइसिसी च्याम्पियन ट्रफी क्रिकेट अन्तर्गत आजको खेलमा न्युजिल्याण्ड र श्रीलङ्का भिड्ने भएका छन् खेल इङ्गल्यान्डको सोफिया गार्डन कार्डिफा नेपाली समयअनुसार दिउँसो साढे तिन बजेपछि हुनेछ न्युजिल्याण्डको कप्तानी ब्रेडम म्याक म्याकलमले सम्हाल्नेछन् भने श्रीलङ्का एग्लोद म्याथ्युजको कप्तानीमा मैदानमा उत्रिनेछ यसअघि हिजो भएको खेलमा घरेलु टोली इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई अठचालिस रनले पराजित गरेको छ दुई रनको पक्ष लछाएको अस्ट्रेलिया दुई रनमा रोकिएपछि इङ्ग्ल्यान्ड विचय भएको हो यसअघि पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित पचास ओभरमा छ विकेट गुमाउँदै दुई रन बनाएको थियो हवस्त तुंसो एक बजी को खबर सको मां सुजिता हमाल बिदा भे नमस्कार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 आयो आयो आयो नी आयो आयो